रुक्मिणी सत्यभामा जम्बवती मित्रविन्दा लक्ष्मण भद्रा सत्य कालिन्दी यी आठवटी भगवान भगवान् श्रीकृष्णका पहिला हुन्छन् र भगवान कसैका घरमा गएर होइन म त कन्यार्थी भएर आगो त मलाई दिनुहुन्थ्यो कि यहाँ कन्या भन्दै घुम्नु आगो र जस्तो रुक्मिणीजीले सानो उमेरदेखि नै प्रभुको स्मरण गर्नुभयो उहाँलाई नै पतिको रूपमा मनमनी वरण गर्नुभयो अनेक उपायद्वारा प्रभु मेरो जीवन हजुरका चरण कमलमा बितोस् हजुरका कर कमलको सम्पर्कमा बितोस् आशीर्वादमा वरदानमा भनेर चाहनुभयो र त्यही अनुसार प्रभुले स्वीकार गरिदिँदाखेरि यी अष्टम ऐषीहरू भगवानको सेवामा सामूहिक रूपले जुट्न पुगेका थिए त्यही धारणा त्यही स्मरण त्यही चिन्तन त्यही पुकारको बारेमा ती सबै समय टिएर भगवानको सेवामा पुगेका थिए जी पुग्नुभयो त्यसै गरी सत्यभामा जामबती मित्रवृन्दा लक्ष्मणा भद्रा सत्या कालिन्दी यिनीहरू पनि पुगे र त्यसपछि सोह्र हजार एक सय घौमासुर नाम गरेका राक्षसले कामरूप जिल्लामा हिजो आजको गौहाटी क्षेत्रमा जेलखानामा बन्दी बनाएर राख्नको लागि ल्याएको थियो अपहरण गरेर ती सबको अन्तरात्मा रोइरहन पुकारी राखेका थियो प्रभु हामीलाई आपतबाट बचाउने हरुजबाहेकहरू को छ र हजुर त रक्षक, जगत रक्षक भगवान हाम्रो पनि लाज राखिदिनुहोस् हामीलाई शरण दिनुहोस् प्रभु भनेर यस प्रकारले उनीहरू पुकारिरहेका थिए ती तडपी तडपिकन त्यसैले भगवान् तिनीहरूको पनि उद्धार गरिदिनुहुन्छ भौमासुहरूको संहार गरिदिनुहुन्छ सम्पूर्ण कामरूप जिल्लालाई आफ्ना श्री चरणका स्पर्शले धन्य धन्य तुल्याइदिनुहुन्छ र ती सबैले भगवानलाई आफ्नो आश्रय स्थलको रूपमा आफ्ना परम वन्दनीय प्रात स्मरणीय पतिदेवको रूपमा वर्णन गर्छन् र त्यसो हुँदा तिनीहरू सोह्र हजार एक थिए सबै मिलेर सोह्र भगवानको परिकार बनेको थियो जिब्रो काड्नु पर्दैन कसैले भने अनन्तलाई के फरक पर्थ्यो के एक दुई तिन चार गर्दै गर्दै सोह्र हजार एक सय आठमा विश्राम भागो सङ्ख्या हो र त्यो कति थिए कति उहाँलाई धाई धाई दौडेर उख लुखुट लुखुर, लुखुर गर्दै त्यसका पुगेँ अब उसका कहिले पुग्ने हो भन्दै कुद्नु र प्रभुलाई एकै समयमा सोह्र एक महलमा बत्ती बल्दथे भगवान्को प्रवेश हुन लाग्दा द्वारकामा यसमा पहिला अनि त्यसमा पहिला कहिले सक्नु थियो बत्ती बालेर एकैचोटि जहाँ प्रभुको प्रवेश हुन्थ्यो सन्ध्याकालमा भगवान्ले द्वारकाको क्षेत्र प्रवेश गरिदिने बित्तिकै समस्त भवनहरूमा एकैचोटि दीपक बल्दथे समस्त भवनहरूमा सबैतिर प्रभु एकैचोटि पुगिदिनुहुन्थ्यो सबैका सेवाहरू एकैचोटि स्वीकार गरिदिनु हुन्थ्यो मान्छे कहिलेकाहीँ गफ गर्छ आफ्नै तुलनामा भगवानलाई पनि हेरेर हुन्छन् नि हौ मर्दका दुई चारवटी के कुरा गर्नुहुन्थ्यो भगवान् कृष्णका थिएनन् त्यस्तै बन न तिमी भने यहाँ त के गर्नु हजुर यो दुई गुणको जीवन त नरक्र छ हजुर दुई गुणको त्यो भन्छ दुई टीमै नाकौँ दम हुन्छ माथि लेख्यो लेखमा ले बस्नेलाई गरेर आयो एक हप्ता यता बेर्सीमा बस्ने रातारात आँखा पारेर बसेको हुन्छ आनन्द जति त सबै उतै आयो होला होइन तपाईँलाई यहाँ त बेर्सिहाल्नुभयो भने यहाँ कसले सम्झिन्छ ताना मार्छ यता कि एक हप्ता बसिदेऊ न त्यसलाई सन्तुष्ट पार्नु भनेर यता समय काटिदेऊ उता त्यसले गर्दन खुलाइराखेका हुन्थ्यो भेट्न जाँदा खुब आनन्द आयो होला बेसीमा होइन लेख त बिर्सिहाल्नु भयो नि दुइटीले यहाँ सामान्य मानव हैरानुल्याउँछ नाक अन्त गर्दैन त्यस्तो लुखोरे मान्छे पनि कल्पना गर्दछ भगवानका पनि त कहाँ भगवान कहाँ सामान्य प्राणी कहाँ राजा भोज कहाँ गङ्गु के तुलना भक्तवत्सल भगवानको hey! पतित पावन भगवान नाम को सच्चिदानंद भगवान को इस प्रकार का भगवान द्वारका द्वार में राज होदी मंत्रीगण ने सेवा थे, बौद्धिक परामर्श और दीदीकन राज्य रक्षा का व्यवस्था में सहायता पुर्वते भगवान द्वारका को विशाल सभा में विराजमान बुद्धवादी मंत्रीगण भाई वसुदेव उग्रसेनादी मान्यजनहरू भए सब शोभा बढाएर बसेका थिए त्यस सभाका बीचमा भगवान् केन्द्रमा ताराहरूका बीचमा चन्द्रमा जस्तो भनेर विराजमान हुनुहुन्थ्यो एउटा राजदूत आइपुग्यो मगत देशबाट जरासन्धले सयौं सय राजा महाराजाहरूलाई जेलखानामा बन्दी बनाएर राखेको थियो माता कालीलाई बलिदिने दुराशयले ती सबको अन्तर आत्माले पुकार राखेका थियो प्रभु हामीलाई छोडाउन हजुरबाहेकहरू को आउन सक्छ र कसले हामीलाई बचाउ गर्छ र उस भगवान भनेर यसरी सब ती पुराखेको थियो तिनैको दूत भनेर त्यो दूत आएको थियो मगर देशको दूत त्यताबाट त्यो दूतले आएर भनौँ भगवान जरासन्धको जेलखानामा परेका राजाहरूले हजुरलाई पुकाररहेका छन् कृपा गरेर उनीहरूको उद्धार गरिदिनु पर्यो हजुरले भन्ने उनीहरूको पुकार छ त्यसो हुनाले हजुर पाल्नु पर्यो यता हामीलाई मुक्त गरिदिनु पर्यो भनेर तिनीहरूले पुकारेका छन् म यो सन्देश लिएर आएको छु हजुर भनेर त्यो राजदूतले भगवान श्रीकृष्णमा आफ्नो सन्देश प्रस्तुत गरौँ त्यत्तिकैमा एकातिरबाट त्यो सन्देश लिएर आएको थियो अर्कातिरबाट देवर्षि नारदजी हरिगुण गाउँदै भिडा बजाउँदै त्यहाँ आइपुग्नु भएको थियो हजौ कृष्ण ला जिन्दगीको भर छैन हजौ कृष्ण राई जिन्दगीको भर छैन हजौ कृष्ण सचिवानगवन ना ना नामको द्वारधीश भगवानको नारदजी आइपुग्नुभयो उहाँले भन्नुभयो प्रभु धर्म राज्यधिरजीले राजस्व यज्ञ गर्ने शुभेच्छा राख्नु भएको छ र त्यसमा हजुरले सवारी भएर यज्ञको अध्यक्षको हैसियतले विराजमान भएर सबैलाई दर्शन बग्छ नै त्यस यज्ञलाई सफलता प्रदान गरिदिने भन्ने उहाँको पुकार छ प्रभु म उहाँको सन्देशवाहक भनेर आएको हुँ भनेर नारदजीले अर्कोतिरबाट भन्नुभयो भगवानले बुद्धवादी मन्त्रीगणहरूसँग परामर्श गरेर निष्कर्ष निकाल्नुभयो म त एक पन्थ दोकाज गर्नमा एउटै बाटोबाट एउटै साधनबाट दुई काम सम्पन्न गर्नमा अभ्यस्त रहेको छु त्यसैले त्यता जाने क्रम पनि मेरो यात्राको क्रम पनि हुन्छ र धर्मराजुधिरजीको राजस्य यज्ञ पनि सफल बनाइदिन्छु र जरासन्धको संहार गरेर उसका जेल ती बिचरा दुःख पाइरहेका नरेशहरूलाई मुक्त पनि गरिदिन्छु भनेर भगवानले निश्चय गर्नुहुन्छ र त्यसका तयारीहरू चल्दछन् नारदजी फर्किएर जानुहुन्छ धर्मराजुधिरलाई सान्तवना दिनुहुन्छ मगध देशको राजदूत पनि जान्छ र यता द्वारकामा भगवान् श्रीकृष्णका पुत्रहरू साम्ब गध इत्यादि साम्ब प्रद्युम्न चारु भानु गध इत्यादि एकचोटि खेल्दै खेल्दै उपवनमा गए एउटा बगैँचामा त्यहाँ एउटा सुकिया कुवा थियो त्यस कुवाको पिँढमा एउटा छेपारो पल्टिरहेको देखेँ उनीहरूले ओहो यो बिचहरू कहाँबाट हामफाल्न पुगेछ यहाँ हेर यो अड्कियो निस्किन सकेन यसलाई निकालिदिनु पर्यो भनेर अनेकौँ डोरीको सहायता लिएर अनेकौँ लकडीहरूको सहायता लिएर उपाय गरे तिनीहरूले निकालिदिउ यस विचारालाई भनेर तर सम्भव भएन उनीहरूबाट त्यतिकैमा मुसो मुसो हाँस्दै भगवान् श्रीकृष्ण पाल्नुभयो द्वारकाधीश र के गरे बाबु भन्दा उनीहरूले रहस्य बताए पप्रच विद्वान पितन निदान सुाइतुम मकुन्दो लिला जनसाधारणमा अवगत गराउनको लागि भगवान्ले नजाने जस्तो गरेर सोध्नुभयो ती बालकहरूले सबैले भने ती भगवान्का पुत्रहरूले प्रभु यहाँ त एउटा बिचरो विचल्ली बिचर परेछ प्राणी त्यसलाई बचाउँ भनेर हामीले बहुतै कोशिश गर्यौँ तर सकेनौँ हामीले हजुरको कृपा भयो यो बच्ने थियो भनेर सब निवेदन गरे भगवान् कृष्णले आफ्ना भुजा जस्तो उहाँ विराट रूप बनाउने बेलामा जस्तो सुकै ठुलो र पनि बनाउन सक्नुहुन्छ आफ्ना अङ्गहरूलाई त्यसै उहाँले हात बढाउनु र आफ्ना हातले स्पर्श गरेर त्यस छेपारोलाई त्यस कुवाबाट निकालिदिनु हो कुवाबाट निकालिदिने बित्तिकै छेपाराले आफ्नो छेपारो रूप छोडो दिव्य पुरुष रादर्शको रूपमा उपस्थित भएर आफ्नो परिचय दिन थालो प्रभु मेरो नाम दृग हो म सूर्यवंशको राजर्शी कहलाएको हुँ मलाई दानको साह्रै ठुलो रहर थियो र दानमा पनि गोदान मैले धेरै गरेँ कति गरेँ कति अनगिन्ती गर्ने नसकेने ती मध्येमा अघिल्लो दिन दिएकी एउटी गौमा त फेरि आइसन र कताबाट मेरो गाउँका बथानमै गोठमै आएर सम्मिलित भइसन् भोलिपल्ट मैले दान दिँदाखेरि फेरि तिनै गाईलाई दो, दो दिन पुगेछु अनि जुन ब्राह्मण देवताले अघिल्लो दिन दान लिएका थिए तिनले भन्न थाले भन्न थालेँ यो गाई त मैले पहिल्यै पाएँ कसरी उहाँलाई दिइयो अहिले लिने महानुभाव यसका अधिकारी हुनुहुन्न यो त मेरो अधिकार अधिकारभित्रको भइसकेको छ भनेर उनले दावी गरे प्रभु मबाट त्यही एउटा भूल हुन पुगेका थियो त्यस कारणले म छेपारो बन्न पुगेका थिएँ दुर्गति बगिराखेका थिएँ आज हजुरका पतित पावन कर कमलको स्पर्शले मेरो उद्धार भयो त्यसैले म कृतज्ञ छु हजुरका चरणमा प्रणाम गर्दछु भन्दै मृग महाराजले भगवान श्रीकृष्णको परिक्रमा लगाए जय जयकार मनाउँदै र अत्यन्त उत्तम गति भगवत कर कमलको स्पशले उनलाई प्राप्त भयो प्रभु श्रीकृष्णको महिमा गाउँदै त्यहाँबाट मिला भएर गए गोविन्द द्वारकाधीश भगवानको, भगवानको, मुरली मनोहर भगवान यसरी जय जयकार बनाउँदै प्रभुको गुणानुवाद गाउँदै मृग महाराज त्यहाँबाट प्रस्थान गर्न लागे उनले भन्नुपर्ने धेरै कुरा सन्देशहरू दिएर हेर्ने विचार गर्ने कहिल्यै पनि परस्वमा अर्काको अर्काको स्वत्व स्थापित भएको अर्काको भइसकेको कुनै पनि वस्तुमा कहिल्यै आँखा नलगाउनु मैले त त्यति मात्रै गरेका थिएँ एउटा अघिल्लो दिन दानमा दिएको गाईलाई फेरि दोहोऱ्याएर दिएको थिएँ त्यतिको भरमा आफ्नो मनुष्य जीवन मुक्तिद्वार जस्तो पावन सौभाग्यमा जीवन छोडेर मैले छेपारो भएर यस्तो हल्झिनु पर्यो त्योभन्दा ठुलो अपराध गर्ने हो कति कति दण्ड सजाय भोग्नु पर्ला प्रकृति विषम तार बन्नेर कुलम सम दहति ब्रह्मस्वारणी बाबक ब्रह्मस्वी विषम प्रोक्त नास्य प्रतिविधि न हम हाला हम्स हाल प्रति ब्रमस्वम नास्यसार मानवहरू हो म त हाला हालाहल बिष मान्दिन वास्तविक विष त ब्रह्मस्व हो कुनै ऋषि महर्षिका सन्तानहरूको तपस्वीहरूको ब्राह्मण देवताहरूको जसको जीवन भगवत परायण छ जो समाजको लागि केही गर्ने उम्मेद लिएर साधै साधनारत रहन्छन् त्यस्ताको सम्पत्तिमा स्वत्व स्थापित गर्ने धृष्टता गर्नु त्यो चाहिँ महाविष सेवन गर्नु हो अरू विषहरू त खालि जसले विष खाए तिनीहरूलाई मात्रै नाश गर्ने हुन्छन् परन्तु ब्रह्मस्वको विष कुलम समूलम दहती सम्पूर्ण वंशलाई कुललाई उेद गर्नेवाला हुन्छ त्यसो निरयम यही मन्यन्ते ब्रह्मस्व साधु बाली राजा नौ राजा लक्ष्मीन्दा नात विचक्ष पैसा प्रतिको धन सम्पत्ति प्रतिको मुहले आँखा बन्द भएकाहरू जसलाई म पछि कुन स्थितिमा पुग्छु भन्ने कहिले सोच हुँदैन अनि पछि अर्थकै आधारबाट अनर्थका भागी हुन्छन् अर्थमा लो लुप्सा जगाएन त्यसरी अपहरण गरिएका धनका स्वामीहरू रोइरहेका हुन्छन् मेरो यस्तो सम्पत्ति नष्ट भयो फलानाले गर्दा भनेर